नमस्कार पाँच साढे छवन नगरपालिका एघारमा आफ्नै दाजुको किटपिटबाट भाइको मृत्यु भएको छ पचास वर्षीय सुखबहादुर कुमाले पैंतिस वर्षीय भाई साउने कुमारलाई फिर्ता उनको मृत्यु भएको हो रक्सी खाएर घर आएको भन्दे रिसको झुगमा कुटपीटबाट घाइते भएका साउनेको उपचारका क्रममा चितुन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ कुटपीट गर्ने सुखबहादुर प्रहरीको नियन्त्रणमा रहेका छन् भरतपुर नगरपालिका ती कैलाशनगरमा घरबेटीले एक महिलालाई जबरजस्ती क्रणी गरेका छन् घरमा गर सुतिरहेको अवस्थामा कैलाशनगरका पैंतिस वर्षीय गणेश ठकुरीले आफ्नै घरको भाडामा बस्ने महिलालाई क्रडी गरेको चितवन प्रहरले जनाएको छ पाँच छोरा छोरीकी आमालाई जबरजस्ती क्रणी गरेर भागेका ठकुरीलाई प्रहरी पक्राउ गरी मुद्दा चलाएको छ ती महिलाको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ आरोपी गणेशले यसअघि पनि लाकी छोरी र बहिनी समेत जबरजस्ती गर्न खोजेको पीडित पक्षको भनाइ छ लाखु औषध ओसार पसारमा संलग्न तीनजनालाई जिल्ला प्रहरीकाले चितवनले पक्राउ गरी आज सार्वजनिक गरेको छ पक्राउमा भरतपुर नगरपालिका बाह्र बस्ने तेह्र वर्षे सञ्जु जङ्ग राणा भनोपाचार कमलनगरका सञ्जीव राजीव शर्मा र बिरगर्सका जितब कार्की रहेका छन् उनीहरूको साथबाट प्रहरीले डाइजे बाम एक सय एकहत्तर एमपोल फेनारागन एक सय एकहत्तर एमपोल र ब्रोफिन नफिन एक सय एकहत्तर एमपोल समेत बरामद गरेको छ उनीहरू भरतपुरका विभिन्न ठाउँबाट पक्राउ परेका हुन् लागू औषध ओसार पसारमा संलग्नको खोजीका लागि तीन दिन अघिदेखि प्रहरले सर्च गरिरहेको थियो नेपाली कंग्रेसका नेता डाक्टर अमेश कुमार सिंहले भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको बताउनु भएको छिमेकी राष्ट्र भारतसँग निकट मानिनुहुने सिंहले आज भरतूर्मा नेपाल पत्रकार सम्मेलनमा हालै मात्र आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्यस्तो पाएको बताउनुभयो वहाँले विगतका प्रधानमन्त्री भन्दा मोदीको छिमेकी राष्ट्रहरूसँगको नीति फरक रहेको भन्दै त्यसको आभास शपथ ग्रहण देखिने देखिएको र छिट्टी मोदीले नेपाल भ्रमण गर्ने भयो अब नेपालमा कुनै राजनैतिक दलको बाद आवश्यक नरहेको भन्दै विकास बात्र नेपालवादलाई बात नै सबैले अंकलान गर्नुपर्ने जोड दिनुभयो पत्रकार सम्मेलनमा नेता सिंहले माघ आठ संविधान जारी हुन नसक्ने बताउनुभयो दलहरू आन्तरिक गतिविधिमा बढी व्यस्त रहेकोले संविधान जारी हुने मिति केही समय पछाडि धकिलिने बताउनु हो सिंहले केही महत्वपूर्ण विषयमा देखिएका विवादहरूमा सहमति जुट्दै गएकाले नयाँ संविधानले जसरी पनि जारी हुने ढुकुवा गर्नुभयो संविधान सभाभित्र रहेको विवाद समाधान समितिले महत्वपूर्ण कामहरू गरिरहेकाले सहमति जुट्ने उहाँले आधार संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा समेत संघीयता सहितको संविधान जारी गर्न तयार भइसकेको भन्दै सिंहले बाहिर आएको जस्तो संघीयताको विषय जटिल नरहेको समेत दावी गर्नुभयो त्यसका लागि संयन्त्र बनाउने काम भइरहेको उहाँले बताउनुभयो नेता सिंहले विकल्पको भन्दा स्पटक फरक किसिमको बजेट आउने बताउनु छ संविधान निर्माणलाई प्राथमिकतामा राख्दै देशको आर्थिक विकास हुने खालका कार्यक्रमहरू बजेटमा समेटिने भनाइ छ रत्नगर नगरपालिकाले प्लास्टिक जन्ने फोहोर खुल्ला रूपमा आगो नगरवासीहरूलाई अनुरोध गरेको छ प्लास्टिक र प्लास्टिक मिसिएका फोहोर खुल्ला रूपमा आगो लगाउँदा त्यसबाट हवामा मिसिने थुवाले मानव स्वास्थ्यमा अवसर गर्ने भएकाले यस्तो कार्य नगर्न नगरवासीहरूलाई सूचना जारी गरी सचेत गराइएको नगरपालिकाका सामाजिक विकास प्रमुख तुरन राज पौड़ीले दिनुभयो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाले देशभरका नगरपालिकाहरूलाई परिपत्र गरी प्लास्टिक झन्ने फोर खुल्ला रूपमा आगो लगाउने कार्यलाई बन्देज गर्न निर्देशन दिए बमसिम रत्नगर नगरपालिकाले भने नगरवासीलाई अनुरोध गरेको हो साथी सर्ने र नसर्ने फोहोर मैला व्यवस्थापन गर्न पनि आग्रह गरिएको पौडेलले बताउनुभयो सुन्ने फोहोरको अवधारणामा बमसिम प्लास्टिक र प्लास्टिक मिसिएका फोहोर खुल्ला रूपमा नभल्न नेपाल सरकारबाट विक्रमसम्म दुई हजार सत्तरीमा वातावरण मैत्री शासनमा व्यवस्था गर्न स्वीकृति दिएको थियो नगर पालिक ने नगर परिषदवाट नगरलाई प्लास्टिक तथा प्लास्टिक जन्ने फोहर मुक्त करने नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले सितु उनका निजी तथा सामुदायिक विद्यालयमा गरिएको शुल्क वृद्धि फिर्ताको माकर्ती जारी गरेको आन्दोलनलाई थप सशक्त पार्ने सनाएको छ अखिल क्रान्तिकारीले सप्त बहुमुखी क्याम्पसमा आज पत्रकार सम्मेलन गरी शिक्षा नियमावली विपरीत गरिएको शुल्क वृद्धि फिर्ता गर्न सम्बन्धित विद्यालयहरूले गरेकोले आन्दोलनलाई थप सशक्त पार्न लागि जानकारी दिएको हो अखिल क्रान्तिकारीले शुल्क विरोध गर्दै सम्बन्धित विद्यालयहरूमा तालाबन्दी गरेको छ समस्या समाधानका लागि जिल्ला शिक्षा कार्यसँग समन्वय गर्न खोज्दा समेत व्यवस्था गरेको अखिल क्रान्तिकारी इकाइका इकाइका नमर छका सा संयोजक प्रेम चौधरीले बताउनुभयो सर्वसुलभ गुणस्तरीय शिक्षाको साटो निजी तथा सामुदायिक विद्यालयहरूले शिक्षामा व्यापारीकरण गर्न खोजेको चौधरीले आरोप समेत लगाउनुभयो केही विद्यालयहरूलाई केही सीमित व्यक्ति र पार्टीको मातृ बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति पनि गम्भीर ध्यानरक्षण भएको अखिल क्रान्तिकारीले जनाएको छ बढाईको शुल्क तत्काल फिर्ता गरी सहज रूपमा विद्यार्थीले पढ्न पाउने वातावरण निर्माण गर्न समेत माग गरिएको छ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 नेकपा माओवादी निकटको अखिल क्रान्तिकारीले रत्नगर स्थित नेपाल उच्च मावीको लेखा शाखा र प्रधानको कक्षामा लगाएका तालाबन्दी आशदेखि खुलेको छ आफूले राखेका माग सम्बोधन गर्न विद्यालय व्यवस्थापन पक्ष सहमत भएपछि तालाबन्दी खुलाउन सहमत भएको क्रान्तिकारी इकाई समितिका अध्यक्ष अमर खतिवड़ाले जानकार दिनुभयो मागका विषयमा विद्यार्थी संगठन र विद्यालय व्यवस्थापन पक्षबीच हिंसो र आज छलफल भएको थियो अखिल क्रान्तिकारीले पन्ध्र दिन अघि लेखा शाखा तालाबंदी शुल्क अभिधि शुद्ध खानेपानी को व्यवस्था खाने पटक दुई ओटा पुस्तक झिंना पाँपने कैंटीन निर्माण लगात का विभिन्न पंद्रह सूत्री क्रांति आंदोलित त्रिभुवन विश्वविद्यालयको पचपन्नौ वार्षिक उत्सवको अवसरमा त्रिवीको एक मात्र क्याम्पस वेरेन्द्र बहुमुखी क्याम्पसले वृक्षारोपण गरेको छ क्याम्पसको स्नातकोत्तर भवन रहेको नौविगा परिसरमा कटहर जामल कपुर लगायतका विभिन्न जातका एक सय ओटा बिरूवा रोपिएका हुन् वृक्षारोपण कार्यक्रमलाई उद्घाटन गर्दै क्याम्पस प्रमुख एवं स्वप्राध्यापक डाक्टर केशव भक्त सापकोटाले त्रिवीले आफ्नो वार्षिक कार्यक्रमलाई सप्ताहव्यापी रूपमा मनाउने निर्णय बहमसिम वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको यसबाट क्याम्पस क्षेत्रलाई असहरियाली बनाउनका साथै वातावरण बना प्रदूषण मुक्त बनाउन समेत सुयोग पुग्ने बताउनुभयो कार्यक्रममा सही क्याम्पस प्रमुखहरू दयानिधि घिमिरे अर्जुन प्रसाद सापकोटा धर्मबहादुर थापा र गोविन्द सापकोटा लगायत विद्यार्थी क्याम्पसका कर्मचारीको समेत सहभागिता रहेको थियो भरतपुर नगरपालिकाको कार्यशैली सन्तोषजनक नरहेको नगरवासीहरूले गुनासो गरेका छन् भरतपुर नगरपालिकाले आर्थिक वर्ष दुई हजार सत्तर तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा नगरवासीले भरतपुर नगरपालिकाले नगरभित्र फोहोर मैला व्यवस्थापन खानेपानीको व्यवस्था नसकेको भन्दै गुनासो गरेका हुन् कार्यक्रममा नगर टोल सम्बन्धी परिषदका सचिव नारायण प्रसाद ओलीले नगरपालिकाले आफूले अघि योजना पनि पूर्ण रूपमा कार्य नगरेको गुनासो गर्नुभयो नगर समन्वय समिति का संयोजक उद्योग खुमा निस कागरपालिका नदी कार्यक्रम का में वक्ता कार्यक्रम भगरवास जानकारी नगर गुना उन्हींवजनिकुनाई में आम नागरिक को सहभागिता नुखद समेत नगर पालिकसिक गतिविधि बारे में जानकारी दी नगर सरसफाई फुटपाथ व्यवस्थापन सुरक्षा तथा सेवा क्षेत्रमा उल्लेखनीय कार्य गरेको दावी गरेको छ कार्यक्रममा भरतपुर नगरपालिका का सामाजिक विकास अधिकृत रामकृष्ण ढकालले नगरपालिकाले काम गरिरहेको बताउँदै आफूहरू सबैको सल्लाह अनुसार काम गर्न तयार रहेको बताउनुभयो भरतपुर नगरपालिकाका का कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उवा संघका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान नेपाली कंग्रेसका नगर सभापति मिलन बाबु श्रेष्ठ नेकपा एमालेका भक्ति गौतम एमा वधेका खेमराज पौडेल नगर स्तरीय टोल विकास समितिका अध्यक्ष हिरामणे अधिकारी नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकारी टीकाराम पौडेल लगायतको सहभागिता रहेको थियो महेन्द्र गाड़ीको ग्राहक वर्गहरूको चाहनालाई मध्यनजर गर्दै चितवनमा पहिलो महेन्द्र गाड़ीको सुविधा सम्पन्न स्वरूप खुलेको छ सेल्स र सर्भिस शिक्षामा दिने उद्देश्यका साथ महेन्द्र गाड़ीको चितवनको लागि आधिकारिक विक्रेता सेन्ट्रल अटो जो प्रणाली संचालनमा आएको हो सेन्ट्रल अटो जुन प्रणालीद्वारा संचालित सेन्ट्रल सर्भिस सेन्टर आशय कार्यक्रमका बीच उद्घाटन गरिएको छ सेन्ट्रल अटो जुन प्रणालीले आफ्नो आधिकारिक मर्मत केन्द्र सेन्ट्रल सर्भिस सेन्टरको औपचारिक गरेको हो। उक्त सर्विस सेंटर महिंद्रा फोरा व्हीलर गाड़ी को नारायणी अंचल को लगी आधिकारिक सर्विस सेंटर रहे हो महिन्द्रा गाड़ीको नेपालका लाके आधिकारिक विक्रेता अग्नि इन कोअपरेटिभका जनरल म्यानेजर वर्धान बस्नेतले सर्भिस सेन्टर परिसरमा रहेको गणेशको मूर्ति अनावरण गरी उद्घाटन गर्नुभएको थियो उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं अग्नि इन कोअपरेटिभका जनरल म्यानेजर बस्नेतले महिन्द्रा गाड़ीका ग्राहकहरूलाई बिक्री पछिको सेवा सुविधा उपलब्ध गराउन सु सर्भिस सेन्टरको स्थापना गरिएको जानकारी दिनुभयो कार्यक्रममा चितवन अटोमोबाइल्स एसोसिएसन अध्यक्ष बालकृष्ण कणेले अटोमोबाइल्सको क्षेत्रमा रहेका अवसर तथा चुनौतीहरूको बारेमा जानकारी गराउनु भएको थियो इन्कर्पोरेटका वरिष्ठ इन्जिनियर अमित कुमार चौधरी सर्भिस म्यानेजर रामेश्वर महर्जन लगायतको उपस्थिति रहेको थियो सर्भिस सेन्टरको शुभारम्भको अवसरमा आश्र भोलि महिन्द्रा गाड़ीको निशुल्क सर्भिसको व्यवस्था गरिएको सेन्ट्रलले जनाएको छ सो दुई दिन जनसुकी गाड़ी लिएर आई उचित मूल्याङ्कनपछि महिन्द्राको नयाँ गाड़ी लैसान नया सकिने सेन्ट्रल सर्भिस सेन्टरका बजार प्रतिनिधि अनित दवाड़ीले जानकारी दिनुभयो अब पालु अर्चनावास कर्चनावासमा हाम्रो प्रश्न छ भारत नेपाल विकास निर्माणमा सहयोग गर्न आतुर रहेको भन्ने कंग्रेस नेता अरेश कुमार सिंहको भनाईमा तपाईँको प्रतिक्रिया के छ यी मोदीको चासोले होला पनि बी आश गरौं भर नपरौ त्यही समयले नै देखाउला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 पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा वीर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मग्लिन नौ बिसी काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटवल सडक खण्ड पनि खुल्ला छ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 सुन्यन पाँच त्रिसठी तीन सय एकस इन्टरनेटको सिद्धा छ भने इमेल गर्न सक्नुहोस् अवस्थाका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा पनि संसारभरिक सुनिरहनु भएको साँझ साढे छ बजेको यस yes, अर्पण yes. स्थानीय समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर